नमस्ते साथीहरू रेडियो नाटक चौबाोमा स्वागत छ म नारायणी खड्का आजको सोह्रौँ भाग लिएर आइसकेकी छु सधैँ चाहिँ नयाँ भाग सुन्नुअघि अघिल्लो भागमा के भएको थियो भन्ने कुरा त म भन्छु नै गएको भागमा कलेज छुट्टी भएपछि सन्तोषसँग रमाइलो गफ गर्दै हिँडिरहेकी अनुपालाई उसको बाइकवाला साथीले बिचबाटै लगेपछि सन्तोष दुखी हुन्छ जिनाको सुझाव अनुसार वाद विवाद प्रतियोगितामा भाग लिएकी वर्षा प्रथम हुन्छ र थुप्रै साथीहरूको बधाई पनि पाउँछे अर्कोतर्फ मिलनले रातिको समयमा वर्षालाई फोन गर्छ ब्यालेन्स सकिएपछि अनलाइन आउँछु भनेकी वर्षालाई कविता सुनौला भनेर बसेको मिलनको कविता बरू ममताले चाहिँ सुन्छे यत्तिकैमा मिलनले आफ्नो दाइलाई फोन गरेर गर घरमा थाहा नहुने गरी 15,000 हजार मागेको कुराबाट अस्तिको कथा सकिएको थियो अब ए मिलन त्यहाँ अगाडि हेर्दा खोइका के भएको हेर आँखा सिधै अगाडि देख्दैन ए मेट्रो छुट्टा नि फेरि तिमीहरू ख्याल गर है छुट्टो के भयो त अर्को आइहाल्छ नि ए ल ल मेँ यही बस्ने फेरि तिमीहरू कतै जाऊ हराउला तिमी चाहिँ हराउला नि गरेर जाऊ हामी प्लेन टिकट मेरै पर्समा छ क्या अरे जाओ मिला फेरि पैसा पठाउनु लागेको घरबाट अँ हो त मोबाइल किन्नु पर्यो अरे महाराजलाई कसलाई खै उसैलाई होला नि अरू कसलाई हुन्छ र किन के भयो केही भएको छैन नयाँ चाहियो होला नि त महाराजलाई महादेवले जसरी जटाभित्र पार्वतीको लुकाएको छ कि कसलाई के थाहा हाँस्न पनि त भाग राखिदि खत्रै सपिङ प्लान गरे जस्तो छ कसै कसैले मलाई भने त के खतरा हुनु हामीलाई के किनिदिन्छ त मिलन तिमीलाई किनिहाल्छु नि एक एकवटा पिरो मिठाई हुन्छ ल भेटाएर देखाउँछ यहाँ कति हल्ला गर्छु <laughs> या तिम्रो मेट्रो आएर भोक लागेको छैन हजुरलाई लाग्न लाग्न लाग्यो तिमीलाई लागिसक्यो अनि मुसाको एथलेटिक्स चलिरहेछ पेटभित्र पख है ल भाउन्टी वा के को अवसरमा म्याम मेरो कलेजमा एउटा डिबेट कम्पिटिसन थियो अनि त्यही ए के भइस हजुर प्रथम भयो प्रथम होइस योभन्दा बढ्ता डिमान्ड गर्न पाउनु है त कहाँ हुन्छ त्यसरी के हो भनिसो त टुवेल्भ थाउजन्ड ओहो कहाँ एउटा बान्ड्रीले पुग्छ त ऊ थाहा थियो मलाई यही पनि नदिएको भए हुँदो रहेछ कङ्ग्रेट बडी आइया चक्लेट पनि दिनु छ कुटाइ पनि खानु छ पिटिया हो त बधाई दिएको नि इट्स कल्ड प्याटिङ पर्छ प्याटिङ अन द सोल्डर्स आई हेभ सम Really? What? It's a book. Best seller book actually. You are the smartest student being ever born. You are the smartest student being ever born. Book! What are you doing? I'm going to read a course book and a Nobel book. I'm going to read it. Oh, I'm, I'm going to read it. I'm going to read it. Oh, Sachi. Why are you going to read it? I'm going to read it. I'm going to read it. I'm going to read it. माछाको झोलसँग भात खाइन्छ आज त के हो फेरि झगडा पऱ्यो तिमीहरूको होइन हजुरलाई मन पराउँदिन क्या त्यसले जहिले हजुर जाने बेलातिर आउँछ ए त्यस्तो पो एक दिन बोलाऊ न मैले कुरा गर्न खोजेको भनेर अलि अबिरसम्म बसिसो न त आज मुभी हेर्न जाने प्लान छ हाम्रो एकछिनमा आइहाल्छ नि अँ हुन्छ त्यसो गर्दा नि मैले बस भनेको भन्ने होइन नि फेरि म त भनिदिन्छु ल भन्दिन हो भन्दिन गरे जो गरेको पनि बुझ्दैन ल ठ्याक्कै मिलन दाइले जसरी बोलिस्यो है अहिले हे भगवान, पढ्न मन छैन अनि ठग्नलाई गफमाथि गफ निकालेस आफै निकालिसिन्छ अनि माइटोसिसको फिगर नभए म तिमीलाई मुभी हेर्नै जान्दिनँ क्यारे लिटो पढ्न पढ्ने बाहिर गएर उठाउँछु हस् ताइ म आले, हुन्छ म ट्याक्सीमा आउँछु नि त हस् हस् भाइ कहाँ जाने खाना नखाएँ भोकाएँ होला भनेर फ्रुट्स ल्याइदिएको मैले झन् यो अब अहिले त बिहान ब्रेकफास्ट पनि खाएको छैन ए हेर्नु न आन्टी मलाई अहिले का कहिले कलेज जानुपर्ने भयो भने एउटा अर्जेन्ट काम पऱ्यो ट्याक्सी हुन्छ नि है त्यहाँ चोकमा यतिखेर खाना खाएर जान भ्याइन सपथोक रेडी गरिसकेँ लक्ष्मीले तिमीहरू पढ्दैछौ भनेर पो नबोलाएको त सरी आन्टी हेर्नु न जानैपर्छ ढिला हुन्छ पर्दैन खाना खाएर जाऊ अबैले पुऱ्याइदिइहाल्छ नि बाइकमा पन्ध्र मिनटमा पुगिहाल्छौ नि यतिखेर त बाटो पनि खुल्ला हुन्छ त्यति पनि लाग्दैन ए लक्ष्मी खाना लगाइदेऊ त दुइटा हे म पछि आएर खान्छु नि पर्दैन जसलाई व्रत भोक लाग्छ उही बढी बोल्छ बिस्तारै लगदेनी, नि अलिकति ढिलो भए केही हुन्न ओए कहाँ जानु आएको त म आइसके ला बेबी सानो काम पर्यो दस मिनटमा आइपुग्छु म त बस्दै गर् ल कति बजे थाहा छ तँलाई साढे बाह्र बजेको सो भ्याउँछ भ्याउँछ के भ्याउँछ म तु गएँ तु आएँ मलाई राम्रो भगवान् झन्डै हान्दैन त्यो बच्चालाई रोक त अब म त ओर्लिएर जान्छु है ट्याक्सीमा तिमीलाई तिम्रो मुभी हेर्न हतार भएको होला होइन होइन साँच्चीकै आम सिरियस ओके त आइपुग्यो पर्छ हजुर नत्र म आवाजले लिन पठाउँला कि भन्ने सोच्दै थिएँ भइहाल्यो के पऱ्यो अर्जेन्ट ए ल आऊ यहाँ क्यान्टिनमा बसेर चिया गरौँ क्या केमा आयो तिमी यति छिटै आयौ त भाइले बाइकमा ल्याइदिएको कुन चिया खानु तिमी लेमन हुन्छ ए ल बस बस बाबु दुई कप लेमन टी लिएर अनि आफ्नै भाइले पुऱ्याइदियो होइन ट्युसन पढाउनु भाइ ए तिमी कोसित बस्ने हो यता म त एक्लै हो दाई त्यो अस्ति फोन उठाएको बहिनी थियो नि ए ल सुन है त अब खासमा यसरी तिमीलाई तुरुन्तै बोलाएको किनभने नि युनिसेफसित मिलेर हामीले एउटा प्रोजेक्ट सुरु गर्दैछौँ क्या किताब मेरो साथी भन्ने हो अब बालबालिकामा पढ्ने बानीको विकास गर्नुपऱ्यो भनेर अब यस अन्तर्गत हाम्रो काम भनेको गाउँ गाउँमा गएर लाइब्रेरी बनाउनु स्कुलसित लबिङ गर्ने र किताब जम्मा पारेर डोनेट गर्ने हो ए लस बाबु ल चिया खाँदै गर है म के भन्दै थिएँ ए <laughs> किताब जम्मै युनिसेफले दिन्छ हेर हुन त हामीले आफैले पनि पुराना पुराना आफूले पढिसकेका किताबहरू थपेर अझै धेरै लान सक्छौँ तर अहिले चाहिँ हामीले त्यसो गर्न बिहान ए हजुर सुन अब हामी भोलि नै जान्छौँ वर्षा अब सिन्धुपाल्चोकका पाँचवटा स्कुलमा कार्यक्रम गरेर पर्सि कुरो छ अब खाना बस्न गाडी व्यवस्था छ हेर अब तिमी राम्रो बोल्ने मान्छे भयो हामीलाई पनि लभिङ गर्न सजिलो होला तिमीलाई पनि नयाँ अनुभव होला अवसर होला भनेर हतार हतारमा बोलाएको मैले तिमीलाई अब भत्ता पनि दिन्छ हेर तिन दिनको ए धेरै त होइन तर दिन चाहिँ दिन्छ ए कार्यक्रम राम्रो रहेछ होइन यो बाद पनि भयो अनि यो पनि एकचोटि भएर अलिक समय मिलाउन सकिएन क्या कहिलेकाहीँ यस्तै हो हेर अब रसमा काम गर्नुपर्छ अब खासमा यो पाइलट प्रोजेक्ट हो क्या ए ए ए अहिले हामी पहिलो चरणको पहिलो कार्यक्रम गर्दैछौँ एर अब हामीले राम्रो काम गऱ्यो भने त यो प्रोजेक्ट हाम्रो हातमा आउँछ क्या लाटी <laughs> त्यसैले हतार ला गर्नु परेको क्या ए, ए त्यस्तो भयो चिया खाउ नै होइन खाँदैछु अनि हामी कतिजना हुन्छौँ त है मैले फेरि कसैलाई चिनेको पनि छैन ए बिर्सेज मैले त भन्न है हामी हेरौँ दसजना तीन तीन <laughs> अब तिनजना बहिनीहरू छन् चिन्ता त भइहाल्छ नि बिस्तारै अब गाउँतिरै बसिन्छ हेर रमाइलो पनि हुन्छ सबैजना रमाइलो छन् हेर अनि मैले त्यस्तो विशेष तयारी गर्नु चाहिँ के हो तेसो भए जाने पक्का भयो नि त घरमा सोध्नु पर्दैन यस्तो प्रोग्राममा त नाइ भन्नुहुन्न त भन्ने कुरा चाहिँ म सिकाउँछु हेर बिस्तारी भोलि बिहानै सिकाउँला नि त गाडीमा हुन्छ ठिक सात बजे हिँड्छु हेर ए बाबु ल पैसा राख त चियाको तिमीलाई अब फुर्सदै होला नि होइन अब त केही पनि छैन दाई काम त ए त्यसो भए उता जामिनँ आवा आवा आव को अब आवाजहरू प्याकिङ गर्दैछ भनेर अब तिमी चाहिँ त्यो कुन क्याटेगोरीको किताब कति छ भनेर एकपल्ट गन है अब आवाजसँग छ क्या रेजिस्टर आवाजहरू पनि जानु लाग्छ अँ अब आवाज नजाने त कुरै हुँदैन नि अब उमेर दाहिने हात पऱ्यो जाम ए तिनीहरू नयाँ फोनले त एउटा सेल्फी खिच्नु पर्यो यारि फोन चाहिँ राम्रै छ है ओके वाइट कलर नै फेन्सी देख्छ कि यस्तो गजेट्सहरूमा त तर फोटो चाहिँ अलि राम्रो आएन यार अँधारो भएर होला दिउँसो त राम्रो आएको थियो यार अँ त्यो पनि हो अनि तैँले यो दुई दुईवटा फोन के गर्छ सब यो मलाई होइन नि यार भन्नाले कसैलाई नभन मैले दाइलाई पनि भनेको छैन कसलाई त उसो भाइलाई वर्षा भनेपछि ए त्यो आरआर पर्ने केटी हो ल्याइदियो भने कि ती होइन अनि किन त भनेपछि साथी मात्र होइन जस्तो छ नि त्यो केही पनि होइन साले तोरी सात कक्षादेखि लव लेटर लेख्न थालेको मान्छे चाहिँ म मा। अनि मैले नबुझेँ कसले बुझ्छ छिटो भन त्यस्तो ठुलो कुरा केही पनि हो के मलाई मन पर्छ त्यति हो ए तैँले चाहिँ दाजुसँग पैसा लुकी लुकी मागेर अनि त्यसलाई फोन किन किनिदिने त्यसको फोनमा नेट चल्दैन कि अस्ति राति कुरा गर्न मन लागेको थियो कुरै गर्न पाइएन त्यही फोनले गर्दा अनि त्यो पोलिटिकल साइन्सको किताब क्या त यो पो भन्दै थिएस् त वर्षालाई ए सुरुमा यही किनिदिन्छु भन्ने छानेको त्यसले यो किताब नेपालमा पाइएको छैन भन्दैथि यतैबाट लगिदिन लागेको ए अनि मनपर्छ भने के हेरिराखेको छ त तोरी कि बोय फ्रेन्ड छ त्यसको छैन छैन कि तँलाई थाहा छैन होइन छैन मलाई सबै कुरा भन्छ यार साले तोरी अनि पर्पोज गर्न त त्यसै प्रपोज गरेर हुन्छ त अनि के मिलाउनु पर्यो त एकैचोटि जन्ती लिएर जान्छस् होइन मलाई ऊ त्यस्तो सोध्दिनँ जस्तो लाग्छ कि इस्तो राम्रो फ्रेन्डसिपलाई के धरापमा पार्नु यार अनि तैँले यसबारेमा पहिला पनि कुरा गरेको थिइस् छैन सिधा कुरा त कहाँ गर्नु नि यसै कुरा कुरामा भनेको थिएँ एघार पढ्दाखेरि होला सायद रिलेसनसिपको चक्करमा पढ्नु छैन मलाई भनेकी थिए पढाइ एकदम राम्रो गर्छ यार पढ्ने केटी बकवास लभ परेर नि कसैको पढाइ बिग्रिन्छ कहीँ नपाएर हजुरबाल जस्तो कुरा नगर्न समीक्षालाई हेर एमबिबिएस पढ्दैछ खै कहिल्यै फेल हुन त होइन ऊ एकदम डिफ्रेंट खालको केटी हो कि त कुरै बुझ्दैनस् उसलाई जीवनमा केही गर्नु छ लाइक आइडोन्ट न त त्यो चाहिँ साइन्सको टपर पोलिटिकल साइन्स जोइन गर्छ त कति भयो तैँले मन पराउन थालेको भन्दा के एघार पर्दादेखि नै हो महाराज साले तोरी सुपारुस्तम त भनेको तँलाई नै हो क्या अनि के भन्नु हेर त म लास्ट टाइम आया गर्छु यार तर भन्न सक्दिनँ या नरिसा न त्यसरी मैले त खालि तँलाई सहयोग गर्न मात्र खोजेको सरी यार सरी आम आम जस्ट टायर्ड अफ वेटिङ सो टक टु हर गएर भन्न अब त ब्याजलर पढ्ने भइसक्यो यार तिमीहरू अनि नाइ भन्यो भने अनि हुन्छ भन्यो भने नि एउटा मात्रै साइड हेरेर हुन्छ त यार नाइ भन्यो भने त फ्रेन्डसिप सकिन्छ यार सुन्न अमुन म त्यत्रो रिस्क लिन सक्दिनँ <laughs> <laughs> बच्चा हो र त्यो अलिक ग्रोनपले जसरी कुरा गर यार फिल्मी तरिकाले क्या वर्ष म तिमीलाई एकदम गर्छु अलि डिफ्रेन्ट तरिकाले भन्न या के कुर कुरा हो। तर को छु आठ बटुल केटा के भन्ने के कसरी भन्ने उसको अगाडि गएर बसेपछि सबै आफै आउँछ कि बुझिस् भयङ्कर अनुभव छ तर्दा ओहो मिलाले त वर्षालाई यति धेरै मन पराउँदो रहेछ तर मलाई चाहिँ पहिल्यैदेखि शङ्का लागिरहेको थियो तपाईँलाई नि मिलनले आँटबटु लिएर भन्ला त मिलनले भनिहाल्यो भने पनि वर्षाले कस्तो प्रतिक्रिया जनाउली नाइ भन्ली कि हुन्छ भन्ली थाहा पाउनु त हामीले अर्को भाग कुर्नै पर्छ मलाई त आजको भाग एकदम रमाइलो लाग्यो तपाईँलाई कस्तो लाग्यो मलाई लेखी पठाउनुहोस् है हामीलाई प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र एसएचईआइएलई शैली डट टिएचइएटिआरई थिएटर वान एट जिमेल डट लेखी पठाउनुहोस् आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू सुभाष वेदी दीक्षा आचार्य दुर्गा कार्की आयुष्मा खड्का आर्यन न्यौपाने अतुल भट्टराई अञ्जना कालीकोटे स्नेहा पौडेल ससाङ बोहरालाई धन्यवाद त्यसै गरी नाटक लेखिका दुर्गा कार्की र नाटकका निर्देशक नवराज बुढाथोकीलाई पनि धन्यवाद आजलाई म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्नुहोला आफ्नो ख्याल राख्नुहोस् है बाई